रेडियो सगरमाथा एक सय दुई थोप्लो चार मेगाहरू सुनेर सबैलाई नमस्कार म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाोमा यहाँहरूलाई स्वागत छ आज चौबाटोको त्रिपन्नौ अंक हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागलाई एकचोटि फर्केर हेरौँ बाहनौ भागमा डम्स्याल एक्ट खेल्दै गरेका पवित्रा सारा र वर्षा अमेरिकी स्वतन्त्रताको कुरा गर्दै नवीन दाईको कुरा पनि गर्छन् वर्षालाई भाइटिका गाउँमै मनाउँछु भनेका नवीनदाईलाई टिकाको दिन काठमाडौँमा देखेको कुरा साराले बताए अर्कोतर्फ वर्षा र अभयको इन्भिक्टस मुभी हुँदै नेल्सन मन्डेलाको सङ्घर्षको बारेमा भएको कुराकानी पनि हामीले सुन्यौं नाटकको अन्त्य चाहिँ मिलन र वर्षाको स्कुटर संवादसँगै भएको थियो अब नयाँ भाग कसरी अगाडि बढ्छ आउनु सुनौँ त चिसो छ नि दिउँसो भने धन घाम लागेको छ चियासी त केही खाने हो तिमीहरू म खाने भोक लाग्छ भो सेल त बिहान बिहान चिल्लो ए त्यसो बिस्कुट खोस्कुट चिल्लो बिल्लो केही हुँदैन चाउचोको सुप खानुपर्छ क्या बरु त्यो त म पनि खान्छु अलिकति ल नि त ल दिदी के अरे दुईवटा चाउचो रारा त राई एक्जाम सकियो हजुरको अब दुइटा भागी चाहिँ हाल अनि के कुरा गर्ने भन्नु पै ए त्यो लाइब्रेरी प्रोजेक्ट हामीलाई आयो क्या त्यही भएर ए हो एक वर्ष लगाइदियो है त लाग्यो नि कसरी काम गर्ने हो त अब त्यो बनाउनु पर्छ क्या हामीले पठाएको प्रपोजलमा उनीहरूले केही हेरफेर गरेर पठाछन् होइन काममा होइन काम गर्ने तरिकामा क्या अब हामी सबै बसेर हामी सिन्धुपाल्चोक जाने टोली जति सबै बसेर होइन छलफल गर्नुपर्छ क्या हामीले सुरुमा काम गर्ने जिल्ला चाहिँ सिन्धुपाल्चोक भइहाल्यो होइन पन्ध्रवटा गाविस जति चाहिँ भनेको छ कुन कुन गाविस अब त्यहाँको कतिवटा स्कुल त्यो चाहिँ एक्चुली त्यहीँ गएर फेरि स्टडी गर्नुपर्छ हामीले बुझौ ए, ए तपाईँको इक्जाम सकेपछि जाऊँला था। नि त परू नि दाई हामीले चाहिँ त्यति बेला स्कुलको लाइब्रेरीको कुरा गऱ्यौँ होइन तर मलाई चाहिँ पछि के लागेको थियो भने मोबाइल लाइब्रेरीको गर्नु पा भए अझ बेटर हुन्थ्यो जस्तो फिल भयो कि मैले वर्षासँग नि कुरा गरेको थिएँ वर्षा अँ आवाजले भनेको मलाई राम्रो लागेको थियो मलाई त्यो कन्सेप्ट पनि कस्तो थियो भनेर चाहिँ अलिक बुझेन कि त्यो चाहिँ कस्तो भने गाउँकै एउटा महिलालाई अलिक पढे लेखेको क्या उसलाई चाहिँ बिहान बेलुका टाइम मिलाएर वरपरको कतिवटा गाउँ हुन्छ त्यो दिने अनि उसले चाहिँ गाउँ गाउँ डुलेर पढ्न चाहनेहरूलाई किताब बाँड्दै अनि फेरि कलेक्ट गर्दै हिँड्ने क्या मोबाइल लाइब्रेरीको कन्सेप्ट खतरा रहेछ त्यो पहिला किन तिमीहरूले भनेन क्या पहिला आएकै थिएन क्या दिमागमा अनि पछि फेरि कसरी टक्क आयो दिमागमा त्यो ए त्यो चाहिँ अस्ति सिन्धु फर्केपछि म उता भोजपुरतिर गएको थिएँ कि फुपूको छोरीको बिहेमा फुपूहरूको गाउँमा चाहिँ एउटा आन्टीले त्यस्तै गर्नुहुँदो रहेछ क्या त्यो आन्टीले चाहिँ यत्तिकै भोलिन्ट्रिली आफूसँग भएको किताबहरू पढ्न दिने अनि केटाकेटीको गजब बसाइरहेछ कि पढ्ने हेबिट चाहिँ ए अँ अनि फेरि यसको लागि त धेरै पैसा पनि चाहिँदैन क्या है ठीक छ चा? पहिला चाहिँ हाम्रो यो गरौँ अनि पछाडि चाहिँ त्यसपछि अरू गरौँला क्या के छ र होइन त्यो त एकैचोटि गर्नुपर्छ भन्ने के छ र अन्त तपाईँ टिआरमा काठमाडौँ आउनुभएको थियो हो अनि कस्तो भन्यो तिमीलाई आउनुभएको थियो कि थिएन भन्नु न पहिला अब आउनु पऱ्यो नि लास्टमा दिदी उतै आउने भनेको थिएँ दसैँमा आउन पाइनँ अझ फ्याट्टा लगाएर दक्ष्मी पूजाको दिन बेलुका देवबानलाई भनेर भर्याङ गर्दा दा त कुकुरलाई किल्चेर लडिसकेँ क्या खुट्टा फ्रेक्चर भएर भोलिपल्टै दौडेर आउनु पऱ्यो नि म अनि आएपछि भन्नु पर्दैन त राति एघार बजी आइपुगेको म थानकोटको उकालोमा ट्रक बिग्रेर जाम त के आमामामामामामामामामामामा कहाँदेखि कहाँ हो कि बल्ल बल्ल कसरी कसरी खुलाएर राति एघार बजी घर आइपुगेको र म अनि अब तिमीले पनि उतै सुर्सार गऱ्यो होला मलाई पनि दिदीलाई भन्न अप्ठ्यारो लाग्यो त्यही भएर अब त्यस्तै भएर नलिस भए के वर्ष अहिले टिका लगाइदिनु होला नवीन होइन भनेको अब ठुलो मान्छेहरू त्यस्तै त नि त्यस्तो होइन के वर्ष मैले के भने सुधा नि अब भइहाल्यो नि त नि साराले तपाईँलाई सीताबैले चोकमा फलफुल किनिरहेको देखेको रे अनि किन ढाँट्नु भयो भनेर नि म त म तिमीलाई ढाँट्थेँ भने कि त्यस्तै इमर्जेन्सी पऱ्यो ल ल भयो भयो भयो अनि कसैले केही ल्याइदिनु भएन ए ब्रेकिङ न्युजको घरमा टिका लगाउन दौडेर आएको मान्छेले अब के कसैले बोक्राउँदै ल आयो तिमीहरूको चौचौ बा <laughs> तिनवटा कचौरा भन्नुपर्ने पन। रहेछ हौ मैले त दिदीलाई म त दिन है मेरो त अघि नै तिनवटा बनाउनु भन्नुपर्छ नि दाहिले प्रपोजल पास भएको खुसियालीमा राम्रै ठाउँमा लगेर खुवाउने होला भने ते <laughs> त अलिकति यति चाउचो मागेर खान्छु भन्दाखेरि तिमीहरू नदिने मान्छेलाई खुब खुवाउँछु होला ए ए दिदी अर्को एउटा कचौरा पनि है म पनि सारा हजुर घर जाने होइन तिमी अँ जाने कतिखेर अब एकछिनमा एकछिन त भइसक्यो <laughs> तिमी जाऊ म एकछिन लाइब्रेरी बस्छु कति पढ्या हौ टपिचर छ क्या होच्याएको हो कहाँ होच्याउनु साँच्चै भने नि अँ म बुझिहाल्छु नि होइन साँच्चै भनेको मेरो बाइक सर्भिसिङमा दिएछ इभिनिङ वाक जाने भयो हिँडा क्यारे अनि अस्ति भर्खर पनि दिएको होइन सर्भिसिङमा फ्री छ नि त ए ए के हो यो प्र्याक्टिकल फाइल त्यो ड्रेर्छु वाह तिम्रो ड हुँदो रहेछ त मेरो नि गरिदे न हौ यो मैले गरेको त होइन ड्रइङ कसले गरेँ त वर्सा दिदीलाई हजारौँ बिन्ती गरेर गर्न लगाएको नि मेरो ड्रइङ कस्तो हुन्छ थाहा छ कस्तो इ यस्तो आमामामा छेपारो कि क्रोको डाइलो यो खोइ खोइ तिम्रो चाहिँ हेरौँ नाइ नै मेरो त तिम्रो भन्दा खत्तम छ मेरो भ्यागु त होइन भ्याउ त मात्रै यो यसको खुट्टाले के भएको उफ्रिँदा भाँचेर प्लास्टर गरेको होइ सरी अनि अनि यो यो चाहिँ के नि तोरीको फुल तोरीको फुल पनि बनाउनु आउँदो रहे अहा, मलाई रोज चाहिँ बनाउन आउँछ भयो किन आतेर बोला कि हिँड्दै हिँड्दै जाउँ न यो भित्रको बाटो के भयो <laughs> क्या तँलाई मलाई त्यस्तै हत्ताइदिएर अबको बाटो सिकिँदै आएको म कस्तो दिक्क आइरहेछ होइन किन भन्न त अनि मलाई थाहा नै छैन क्या कस्तो पागल नि अलि कसलाई थाहा हुन्छ त अनि के भयो हो प्रशान्तको याद आएर होइन फेरि फोन गरेको थियो अँ oh. उठाइस त छैन तँलाई त्यस्तो गाह्रो भएको भए उठा न त उठाएर चाहिँ के गर्नु नि नयाँ कुरा के हुनेवाला छ र त्यही पहिलाकै कुरा रिपिट हुने त हो नि तै कुरा गरी हेर्न त एकचोटि बुझ्छ होला नि त बुझ्दैन क्या त्यसले म कुरा गरौँ त एकचोटि भयो पर्दैन त्यसको मनमा आफै नआइकन कसैले भनेर नि केही हुनेवाला छैन त्यसो भए बिर्सी यसरी रोएर बसेर कति दिनसम्म रोएर बसिरहेको छ तँलाई भन्न पो सजिलो छ त अब तँ भएको भए पनि यही त भन्थिस् नि ल भन त हो कि न गर रात भइसक्यो मेरोमा हिँड न त हुन एकछिन ल हिँड्नु उता बसेर कुराहरू त चिसो भइसक्यो होस् क्या यहीँ ठिक छ जाडो भएको छैन ठिकै पढाइ कस्तो चलिरहेछ ठिकै चलिरहेछ घुम्नु जाने हो कतै रिफ्रेस हुनालाई खै हेरौँ पबु सात बज्नु लागिसक्यो हेर त कि मेरोमा हिँड कि घर जा कि कुरा गरे अहिले गाली गर्छस् क्या गर्दिनँ किन गाली गर्छु पागल हो तँलाई कुरा के हो नै अनि भन्न त अनि पो थाहा हुन्छ त वर्षा मलाई एकदम डर लागिरहेछ क्या किन बिस्तारै ठिक भइहाल्छ नि त अब गाह्रो भइहाल्छ नि त्यस्तो होइन क्या कस्तो हो त कस्तो वर्षा थाहा मलाई लाग्छ नि कस्तो प्रेग्नेन्ट भएको जस्तो लाग्छ क्या वाट साँच्चै होला त अब के भन्ली वर्षाले अनि पवित्राले के गर् थाहा पाउनको लागि अर्को हप्ताको चौबाो सुन्न होला तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई नाटकसँग सम्बन्धित प्रतिक्रिया फेसबुकमा फेसबुक डट कम साथ सिएचएयुबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल डट कममा लेखी पठाउन सक्नुहुन्छ आजको भागमा अभिनय गर्ने कलाकारहरू ससाङ बोहरा अभय आर दुर्गा कार्की विक्रम कार्की समापिका गौतम रविना थापालाई धेरै धेरै धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद तपाईँसँग अर्को हप्ता चौवाटोको रमाइलो अंकका साथ भेट्ने बाजा गर्दै म तपाईँकै साथी नारायणी खड्का आजलाई बिदा माग्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौवाटो सुन्नुहोला गुड बाई